रेडियो अर्पण एक सौ चार थोप् पांच मेगा हर्ज रो कार्यक्रम जस्ट फर इंजोय हार्दिक सु स्वागत छ अभिवादन कार्यक्रम जाति राज अनि आफ्नै सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा हामी अबको जाने करिब करिब बाह्र बजी रहन्छ विश्वको जेनसीको कुनामा त हेर पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्फ डट कम डट एनबी आवाज सुनिरहनु भएको छ अब डुलुवा बाजेबाट कुराहरू अवश्य हुन्छन् कसै हो नाति हेर नाति मुसुक्क हाँसेर हो नि बुढा अनि नाति नातिनालाई चाहिँ यसो डुलुवा बाजेसँग गफिन भन्छ भने पनि अब सुन्यो अब सिन्ने छ भने पाँच तिर सय चाहिँ तिन सय तेत्तिस यो दुईवटा नम्बर पनि खुल्ला छ भन्न चाहन्छु अँ कसो हो राम्रो दादी नाति पनि दङ्कर छ भने बाजे आज कता जाइने नाति नातिन्छ गफवरी मन लाग होला महीसँग जाने गफवरी हुन्छ फुनसुन बन्द गरेर राख्छु भन्यो भने ए नाति के हो कुरो अँ भने सिर्वादको एउटा नराम्रो बानी दुलुवाजेको तपाईँलाई थाहा छैछ गाना सुन्दा अब यो गाना सुनौँ त्यसपछि चाहिँ बाँकी कुरो हुनेछ पारो मलाई आफूले खिचो मेरो मायाले पारो मलाई आफूले खिचो मेरो सिरानी सिरा डाक्टर डक्टर बोलाउ नभए सिस्टर बोलाउ माया भयो छ नि मायाले पारो मलाई बिरामी राखी छाती छाती बजे राती खरी खरी साथी हरि लक्ष्मण आज के मा कलच छैन हातमा बैशलुयो रोकलेस ति नींद छैन रातमा बैले पारु मले पीराम मे पीराम मे अश्वने हिच मिरो सीरानी सीरानी प्रति कास्नु पर्छ एक बारको जुनले पारो भने बिरामी असुर भिज्यो मेरो सिरामी भयो ल भयो सानै रमाइलो गाना यति मिठो गाना बोलायो कि हेर रान्दा चाहिँ यस्तो मिठो गाना त अहिलेसम्म सुने नै थिएन सुन्दैनी नपरोस् है हो त्यही तर रान्डाटी लौगाै हुन्छ भनेर अनि अब भयो त के भन्दाखेरि हेर्नुहोस् आफू त साथीको भन्ने मान्छे हौ साथै पनि बोलिन्न अब पहिलो पहिला त साँचो कोल भनेर गीतामाथि हात राखेर चाहिँ के अरे कथम खुवाउन लाउँथ्यो के अरे अब आजभोलि त अब गीता किताबको रूपमाबाट त छैन मोबाइलमा पनि आउन थालो कम्प्युटरमा पनि आउन थालो जतातता अब चाहिँ यो जमाना बद्लेसि मलाई एउटा के सुधा आइरहेको छ भने अब श्रीमद् गीता मोबाइलमा त हाल्नु मिल्नेको हो त्यो भएर यो ग्रन्थ छोइर पतैन म छाडे मोबाइल सम्हाले म जे सही भन्छु सही बाहेक झुटकै भनिदिने भन्न लगायो भनेको कसै हो दाजु हेर नाति चिभा ओहो, यसरी चाहिँ मोबाइलमाथि छोडेरै जाने कसो भन्न पाइन्छ म पनि एकचोटि बिठाइ गरेर अदालतसम्म पोल्दिया अनि हो नाति कसै हो झन्न हिजोको बाइक काण्डबाट पुगेको थियो हस्पिटलतिरै अनि के अरे अदालततिर नाति मुसुक्क का गएको थिएँ यदि मिठो हाँस्यो त देखाइ नै थिएन हौ अहिलेसम्म अनि के भयो भन्दाखेरि त्यस्तै क्रममा अब यो गीतमाथि हात जो चाहिँ कसरी मानि हिँड्ने कुरा आयो एउटा होइन अनि त्यहाँ उता पल्लोपट्टि सीता जैनी भन्ने एउटा नानी थिन अनि एउटा उपत्रो केटो थियो तिले त्यसले अलिकति बरामासी गरेछ त्यसपछि उसले चाहिँ त्यो सीतामाथि चाहिँ अलिकति दुवाचार गर्न खोजिनेको भनेर उसले पक्रिएछ पक्रिएपछि अदालतमा उभिइयो अनि अदालतमा अब त्यहाँ भन्यो ल त्यो कितामाथि हात राखेर कसो मानुहोस् भनेर त अपराधीले के भन्छ होइन हजुर राम म गिटा माथि हात राखेर केही नै भन्दिनँ सिधा माथि हात लाउनु खोज्दा त यस्तो कति हो अब गिटा माथि राख्दिनँ भन्दो रहेछ सायद भाग कुरो भने अब राजाति गफ लायो भने खान गफ लाउनु कतै यता दिवस नातिकै भने हान साँचो भने हान गर्दैनै गर्दैन नाति गर्दैन अब अनि एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आऊ हेर्नुहोस् अनि एउटा नेपाली गाइड र अब त्यो नेपाली गाइड चाहिँ फेरि मैले चाहिँ नि पर्सि सोडिदिएको अङ्ग्रेजी यो नाति फेरि जिउ उठाउँछ के मैले चाहिँ अङ्ग्रेजी पर्सि तोड दिनु सक्दिनँ र भने त्यही यदेखि जेठसम्मलाई मिलाएर भनिदिनु त के गाएर हो र अङ्ग्रेजी अब म एक ठाउँमा इन्टरभ्यू के अरे के भन्नु ल बाँधे तपाईँ अङ्ग्रेजी जान्नु भयो भने क्या किन नजान् नाति खोस् पुरै भन्ने ल एबिसिरी फार भन्नुहोस् न भन्नु त्यसले मलाई मेरो पालि यी हिँडी फारेर भनिदिएको धन्दै दिवस ए केही गाह्रो छैन हेर्नुहोस् त्यो यदि जेठ समूहको अक्षरलाई यता यता यताउता यता त मिलाउन कि मात्रै मिलाउन जान्न पर अङ्ग्रेजी चाहिँ नि पुरै सपरै जानेकै हुन्छ मात्रै मिलाउनु लाग्ने समस्या त्यो मिलाउनै गाह्रो छैन किनभने अब यहाँ चाहिँ नि एउटा जात अङ्ग्रेजी नपढेका चाहिँ नि विद्वानहरूले जोडी मिलाइदिन्छन् त्यो मिलाएको जोडी कति पक्का हुन्छ हो क्या त्यो संस्कृत पण्डित चाहिँ हाम्रा संस्कृतको गुरुलाई के अङ्ग्रेजी थाहा होइन उनले अङ्ग्रेजे मन्त्र पन्ने होला ए मङ्गलम भगवान् ए विष्णु मङ्गलम गरेर चाहिँ मङ्गलम पन्ध्री क छाय मङ्गलाय त भन्नेलाई त्यही नै के अङ्ग्रेजे भन्ने होइनन् के अरे अब त्यो अङ्ग्रेजी जोडी मिलाउँछ र उहाँ मिला जोडीहरू कहाँ कहाँ पुगिसक्यो पण्डित जागत जस्तो छ ल अनि त्यो मैले अङ्ग्रेजी सिकाएको भनेको थिएँ नि अब मेरो अंग्रेजी फेरि नेपाल अंग्रेजी हुन्छ तपाईँलाई पनि थाहा छँदैछ अस्ति नै सुनाएको थिएँ मैले एकदोकि के अरे जाउ बाजे के अरे गाडी चलाउनु चलाउँदै तपाईँ मान्छे हानेर खेत खेती भाग्नुभयो अङ्ग्रेजीमा भन्नुहोस् न भन्दाखेरि मैले भनेको थाहा नि होइन आइएम चलाइ तु त गाडी लगाइ त गियर किचिङ तु त मान्छे भागिङ त खेतै खेत त्यस्तो आफ्नो आफ्नो अङ्ग्रेजी त के भने त्यो इङ्ल्यान्डको राष्ट्रपति छ नि बारेको मैले के अरे इङ्ल्यान्डको होइन के अमेरिकाको ए अमेरिकाको हो <laughs> त्यो अमेरिकाको राष्ट्रपति बारेकोले मैले बोलेको अग्रेजी नबुझेर युएस भन्नुलाई <laughs> धन् लिएचोटी पठ्याउँदैन सपना कुरो गरे क्या विपना होला भने उसले मैले अङ्ग्रेजी बोल्दाखेरि उनले ऊ गर्ने बुन्न नसकेपछि म खाटबाट डङ्गै लड्नु गएछु गा कि होइन त्यस्तो चाहिँ नि मैले अङ्ग्रेजी सिकाएको नाति कुहिला लिएर घुमाउनु गएँ अनि मलाई पछि पछि गएँ डिन्देँ मैले नजान्न सक्छु तपाईँ यसो सिकाउनु पर्छ मेरो आउनु होला भनेर चाहिँ उसले मलाई लगाए म अलिकति भेषभा लिएर पछि अनि घन्टा घटना चाहिँ के पुगेपछि त्यो खैरीले सोधेर गयो मेरो त्यो हौ हो त्यो दिस भनौँ अङ्ग्रेजीमा है अँ त्यो मात्रै जान्दाने फेरि चाहिँ उयो हजुर दिने के भने मैले इचारा गर्छु पछाडि घन्टाघाट घन्टाघाट भने हौ दिस इज घन्टाघाट भनिदियो हँ त्यसरी खै पनि अनि त्यहाँबाट चाहिँ नि यो बनाउनु बट्याम ल भन्दाखेरि अङ्ग्रेजी गरोस् भन्यो मैले यताबाट यसो आफूले इसारा गरिदिए पाँच वर्षभन्दा इसारा गर्दै उसले भन्यो ह फाइभ प्लस फाइभ प्लस भन्नु भनिदियो अनि टुरिस्टले भने हौ तिम्रो नेपालमा धेरै मानिसहरू आउँछ हाम्रोमा भएको भए यो दुई वर्षमा बन्ने थियो हौ भन्नु भनौ त्यसपछि अलिकति अगाडि बढे रानी पोखरी देखियो अनि फेरि त्यो देशले चाहिँ नि सोधिहालौ उसलाई यो के हो भने सोधो अनि उसले फेरि रानी पोखरी इशारा दिए यो बनाउनु परिसरमा लानी भन्नुभयो मलाई नि साह्रै देश लाँच वर्ष भनौँ भने यसले हाम्रो देशमा दुई वर्ष भन्छ एक वर्ष सिकाउनु पर्यो भने यता र एउटा आउन देखाइ नि क्या नदीले उसले भन्यो लो अब चाहिँ नि एक वर्ष बनायो यता भन्नु टुरिस्टले फेरि भन्यो हौ थिलो त्यसमा धेरै अल्छी दुइनु ठाउँमा भएको भयो पाँच महिनामा बन्ने दुईवटा त्यहाँबाट फेरि मलाई पनि टेन्सन भयो उसलाई पनि टेन्सन भयो घुम्दै घुम्दै यता गएको ट्याक्क झराएर आइपुगो ढलो आइपुगेपछि फेरि त्यो खैरेले चाहिँ नि भनौ थलो भन्ची चिज भनौ औ त्यो मेरो नातिले झलेरा झगरा भन्नु त्यसो यो बोला कति समय लगाएको थियो भनेर सोधेको उनले अनि त्यहाँ त मेरो नातिले के भन्नु भने खै खैरेजी थाहा भएन थाहा भएन यो चिज हिजोसम्म हे मैले त्यसतिर आज परिसकेको थियो भन्नु क्या कुहिले बिचमा धक्ने विवेश भएको म आफै धक्ने विवेश भए पहिलाको मैले सिकाएर मैले जेहरू हुने थिएँ त्यही भन्दा त्यो त मैले सिकाएकै होइन उहाँ त हिजो सब थिएन भनेर लगाइदियो ल्या त्यही भएर आजकलको त्यो पुस्ताहरू चाहिँ धेरै इन्टेलिजेन्ट त भइसक्यो हेर राजनीति धेरै इन्टेलिजेन्ट यति टिलिङ त बाबा क्यारेसङ अब उस्तै पर्ने अहिलेको केटाकेटीले उल्दाको चराको पस गर्ने बेलुका आउँदो रहेछ अनि त्यसपछि त्यो नाति खैरे घुमाओ भ्याओ पैसा कमाओ पैसा कमाएपछि यहाँनिर के गरेर त्यो नाति भन्दाखेरि एउटा गरल फ्रेन्ड बनाएर चाहिँ क्या गरल फ्रेन्ड होइन नानी गरल फ्रेन्ड होइन हो हो त्यो गरल फ्रेन्ड बनाएपछि पैसा कमाएको अनि गरल फ्रेन्डलाई भेट्न बोलाएको थियो अनि भेट्न बोलाएको त अब गर्ल फ्रेन्डले मिनी स्कर्ट लगाएर हाइछन् अब कियार नि यसको कुरा छोडेर रान्दाले अनि उसले सोधे फेरि होइन हौ यस्तै चाहिँ नि मिनी स्कर्ट लगाएर हिँड्दा चाहिँ नि घरमा बाले गाली गर्दैन भने बाले गाली गर्दैनन् भनेर सोध्ये नातिले उनी कि चाहिँ गर्वल फ्रेन्डले भनिन् अह गर्नुहुन्न तर आमाले भने असाध्यै गाली गर्नुहुन्छ भनेर भनिदि फेरि अनि फेरि त्यो मेरो नाति चिन्ह हो भरि के हो तेरो बुवा चाहिँ केही न भन्ने आमाले चाहिँ किन चाहिँ धेरै गाली भने चाहिँ नि सिउँदै नातिले अनि उनले भने क्या त नि अनि यो मिनिस्कर नै आमाको हो अब आमाको आमा मिनिस्कर राखेर गाली गर्नुहुन्न त अरे त्यही <laughs> भए त्यो पहिलो पहिलो एउटा गीत थियो नि ए आमा भन्दा ए होइन बिर्सित ए छोरी भन्दा आमा चरु लिबिस्टिक पाउडेरले ए लान्छ के अरे घुम्दा झिलके ड्राइभरहरूले होइन ए हो त्यस्तो हो त्यही नि अब आमा चाहिँ म चाहिँ मिनिस्टर लगाएको छोरी लगाएको आमाले मन पराउनु भएन अन्य कुरो आस पछि उसले उनको फेरि भनिन् अब हा छोडिदेऊ कि मिनिस्टरको कुरा छोडिदेऊ हाम्रो मिठो मिठो कुरा गरौँ न ल एकदम मिठो कुरा गर्दैन भनौँ भने अनि मेरो नाति पनि के केरो प्रिय जेली सुवारी गजा मिठाई आहाहाहा भन्न थाले अनि प्रेमी गर्नु भने के ल्यायो भने त त्यो मिठो मिठो कुरा गर्नु भने होइन त्यो मिठो मिठो कुरा गर्नु जेल छ भन्दो रहेछ नाति छि त्यस्तो होइन कि के भन्छ त्यो अङ्ग्रेजी भन्दो रहेछ आफ्नो फेरि नजानी नगरी बोल्नु पर्थ्यो क्या परे त्यो के तिमीले पलाना गरौँ न पाइ भन्नु भन्नु थालिन्छ त्यही अथि भविष्यको योजना बनायो भने त्यही होइन के फ्युचर प्लानिङ अँ फ्युचर प्लानिङ बनाऊ नभाइ भनेर भन्यो अनि अब प्रेमी कले सोध्नु थालिन् अनि छ नि तिमी दिएपछि चुबो पिउन छोड्छौ भनेर सोध्यौ है अब प्रेमीले मेरो नाच्ने भने किन नछोड्नु अवश्य छोड्छु वान भन्यो भने अनि त्यहाँलाई फेरि अरे ती नानीले भनिन् अनि रक्सी खाना र तास खेल्न छोड्दियो कि छोड्दैनौ नि भन्नु छोडिन् उसले भने त्यो पनि छोड्छु भने मेरो नानीलाई फेरि अनि प्रेमिकाले फेरि सोधिन् अनि पिएपछि त तिमीले त्यही कुराहरू छोड्ने भयो अनि पियो भन्दा अगाडि चाहिँ के छोड्ने विचार गरेर छौ तिमीले भनेर सोध्यौ मेरो नातिनी के काम अब मैले त ट्रेनिङ दिएको नाति उसलाई भनिदियो यो चुर पिउन तास खेल्न रक्सी पिउन सबै पिएपछि छोड्छु तर पिए अघि मैले छोड्ने भनेको एक मात्र कुरा तिमी नै हौ अरे त्यसपछि त्यो भनेपछि रिसाइन फेरि म असाध्य रिसाइन फेरि यताबाट नातिले फका हो नरिसाउ न भाइ छि भाइ मैले जिस्के हो र भने है अनि प्रेमिकाले फेरि भनिन् हेर तिमी नभएमा म त बाँच्न पनि सक्दिनँ तिमी मसँग कहिले बिहे गर्छौ भन न भनेर भन्थ्यो अनि त्यहाँबाट फेरि मेरो नातिले भने प्रिए म तिमीसँग अवश्य बिहे गर्छु म तिमीसँग अवश्य बिहे गर्छु तर मलाई आफ्नो परिवारसँग सोध्नुपर्छ भन्नुभयो नातिजी है अनि फेरि ती प्रेमिकाले भनिन् के तिम्रो बुवाले मान्नुहुन्न त भन्नुहोस् अनि फेरि मेरो नानीले भन्नु किन नमान्नु भने बुवाले त मेरो कुरा मान्नुहुन्छ तर तर मेरो बुवाबाहरूले त मेरो निजीजी बोलमा जसो गर्नुहुन्न तर मलाई मेरो श्रीमती मेरो छोराको बुढाहरू आर छ भगवान <laughs> <laughs> <laughs> <laughs> त्यति भनेपछि त प्रेमिका त ठाउँको ठाउँ थाँग। दियोस् कति तिन बोतल डिस्ट्रिक्ट वाटर हाल्दा जिउ जाउनु परेको हो नानी डिस्ट्रिक्ट वाटर हो मिनरल ए त्यो डिस्ट्रिक्ट वाटर त ब्याट्रीमा पो हाल्छन् करे है झुक्किएको हात नजी उता रहेछ कहिलेकाहीँ लटक हुन्छ भनौँ न अनि ए सा के भने हौ नाजी गाना <laughs> दुलो अरेको कुरो सुनेपछि नाति यदि मक्ख बजेछन् त्यो बिर हाल्ने टाइम पनि भइसकेछ गाना बनाउने टाइम पनि गइसकेछ ल लौ लौ आए लिलाई देखेर लैलै नेपाली कथन चलचित्र यो मायाको सागरबाट यो पनि तपाईँलाई स्वर्गी धर्कीमा लुटुकुटु गरै यो मन छोरी घरेन झर्ने लडि बनाउँछ मिठो बोलीले मकै गराउँछ बेच <laughs> थियो Yo la lupa es el tuyo Lele ni nadie panba Yo no sé yo, yo soy ni ley Yo no sé nadie, yo soy ni ley त्यही <tongue> काटाउ योहो रेडियो ज ट्राली रत्न नगर पोलिक्लिनिक प्राली को बालकिनिक संचालन संबंधी सूचना यस ताडी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक खोकी लागिरहने छाती लगातार घेर भइरहने पटक पटक न्युमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिलागा हुने कोखा रोग लागिरहने छाती दुख्ने खकारमा रगत आउने मुख हात खुच्चा हुने निसासुने पटक रा, पकला भाई जाने बाल के सुगर इड आदि समस्यागर मेडिसिन फोन शून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेंस अंठानब्बे चार पचपन चौसठी दु सौ बाईस राम्रो को अनुभव प्राप्त टीचर तेज कुमार दवाड़ी ले तरीका जी आरी नतीजा लिया सफल अर्क्रेट केज कुमार दवाड़ी सर तस्ट में यू कैन एक्सप्लोर हिम ऑन गुगल सर्च एंड यूट्यूब That GRE phonemes class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the next education consultancy. The next education consultancy private limited line stroke Narayan guard phone 056-571-091-571-091. सिद्धार्थ रेफ्रिजरेशन सीजी एयर कंडीशन न्यूयर का सीजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एसडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सिजी सिगो बेको हुन्डाई एलजी ब्रान्डको एसी तथा जेनेरेटर टिभी फ्रिज डि फ्रिज सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा दा, उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्न गरे चोक टाढी फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सय पचास पैसठी छ सय सत्तरी होइन के हो ल बिबिएम भनेको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट हो नि अनि यो नया विषय हो कि हो ओ, यो त्रिभुवन विश्वविद्यालयको बिबिए भन्दा पनि राम्रो र एडभान्स विषय हो अनि त एघार अन्तर्राष्ट्रिय विषय हो बिबिएम पढेर त उनीहरू कुनै पनि वित्तीय वा अन्य संस्था वा कुनै पनि कम्पनीको नेतृत्व पो लिन्छन् त ए अनि यो विषय कहाँ पढ्न पाइन्छ नि यसको पढाइ चितवनमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर क्युए प्राप्त सबै बहुमुखी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 सम्पर्क स्मृति बहुमुखी क्याम्पस रत्नगर टाढी फोन नम्बर शून्य र मोबाइल अन्ठानब्बे र अन्ठानब्बे सुविधा सम्पन्न कोलोनीमा तपाईँकै आफ्नै घर घडेरी रत्नगर आवास क्षेत्र क्षेत्र रत्नगर बकुलर चोकबाट एक किलोमिटर उत्तर तर्फ रहेका आकर्षक घर घडेरीहरू अब तपाईँका लागि दुई कथा साढे आठ दूर जग्गामा बाल उद्यान गणेश मन्दिर तथा हरियाली पार्क सात मिटर मुख्य बाटोमा दुई तर्फी फुटपाथको साथ पाँच मिटर पिच बाटो साथै चार मिटरको सहायक पिच बाटोको सुविधा आवास क्षेत्रको चौतर्फी काँडेतार कम्पाण्ड साथै विद्युत लाइनको सुविधा वातावरण हरियाली बनाउन घडेरीको अगाडि पछाडि वृक्षारोपण गर आवास क्षेत्र बजार प्रबर्धन गुराज इन्वेस्टमेंट एंड डेवलपर्स प्री सही चोक नारायणगढ़ फोन शून्य मोबाइल अन्ानबे पांच पचास उन्साठी संपर्क फोन शून्य छप्पन पाँच बैसठी क्वालिटी छपाई काेस मान जाओ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौँ सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाना दक्षाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ मेसिन द्वारा फोल्ड गरी किताबहरू तुरुन्तै तयार गर्न सकिने ग्लु बाइन्डिङ लेमिनेसन डाई कटिङ लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड नो प्रोब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा फोन शून्य छपन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस सिटी अफिस सहित चोक नारायण गढ मेगा मार्केटको पहिलो तल्लामस्कार नमस्कार भाइ कता हिँड्नु भयो आउनुहोस् बसौँ एकैछिन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 साँच्ची थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म रत्नगर दुई हाई स्कुल रोड चाडे प्रु पाइटर तिनक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर सुना छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास र अन्ठानब्बे आखा सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विश्वासिलो र भर उपचार सेवा नवदुर्गा चस्मा पसल एवं आखा उपचार केन्द्र हजुर हामी कहाँ आँखा सम्बन्धी उपचार सेवा परामर्श सेवा एवं विभिन्न किसिमका पावर तथा बिना पावर ब्रान्डेड चस्मा रेवन फरारी गुच्ची पोलिस पोलोराइड ब्रान्ड चस्माहरू सुपथ मूल्यमा उपलब्ध छ आँखा सम्बन्धी बिरामी दाँच्ने समय प्रत्येक दिन मध्याह बाह्र बजेदेखि दिउँसो एक बजे बेलुकी साढे पाँचदेखि साढे छ बजेसम्म सम्पर्क नव दुर्गा चश्मा पसल एवं आखा उपचार केन्द्र सौरा चोक हिमालयन ब्याङ्क नजिकै फोन शून्य छपन्न पाँच त्रिसठी चार सय दस मोबाइल अन्ठानब्बे चार पचपन्न एकानब्बे एक त्मनिर्भर बनाऊ भन्ने उद्देश्य का साथ ब्यूटी पार्लर सम्बन्धी संपूर्ण कोर्स हरु का लागी। क्यूट ब्यूटी एंड मेहंदी ट्रेनिंग सेंटर हजार हामी कहाँ ब्यूटी पार्लर ट्रेनिंग मेहंदी एवं आर्ट स्पेशल कोर्स तथा विदेश जाने का विशेष कोर्स को व्यवस्था छपर्क करी सीट सुरक्षित करूट ब्यूटी एंड मेहंदी ट्रेनिंग सेन्टर भरतपुर सीतोवन सीतोवन उच्चमा अगाड़ी फोन शून्य छप्पन्न पाँच चौबिस दुई बैसठी मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य उनान्सय प्रोग्राम जस्ट फर इन्जोय हाँसी मजात नमा अब चाहिँ यो विरेक भयो नार्जी विरेकहरू धेरै गरेको के हो नवरी कारोबाही गाठी नगरेको छैन फेरि अर्को बाइक केस नहुने नहुने अनि नाति नाति नै जिल खानु होला अनि के होला यो चाहिँ नि किन हजुर भए यसरी चाहिँ नि बाइक कान्ड बाइक कान्ड हुन त्यसान हुन सोध्नु होला अब हो के भन्दाखेरि जम्माना एकचोटि के आवाज क्या आवाज चढ्कनी पर्दाखेरि चाहिँ बाइक चलाइरहेको बेला तर्सेछ नाति अनि आज भने त ट्राफिकले सिटी कुन हुँदैन चढ्कनी परेको सातवटा लिएर हेरेको आज भने भएको चाहिँ त्यही हो त्योभन्दा माथि अलिक केही पनि भएको छैन हेर्नुहोस् त्योभन्दा अरू भएको भए के कस्तो खो खै कस्तो खाइदेऊ खाइदेऊ नाति पढ्नु पढ्दैन भनिहाल्छन् पढ्दैन भनेहाल्छन् ए नाति <laughs> पनि ना ना ना त्यति ऊ छैनन् नि त नाति पनि टक्क चाहिँ राम्रै चाहिँ गरिहाल्नु हुनुपर्छ राम्रै काम गरिहाल्छन् राम्रै चाहिँ विचारका साथ अगाडि बढाहाल्छन् होइन त्यस्तो छ अब शिक्षकले विद्यार्थीलाई सोध्नुभयो भन त आजदेखि उसले के राम्रो काम गर्यौ भनेर सोध्नुभयो शिक्षिकाले अनि उनले दिरुखको उठाएर भने मीज, हामी चारजना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौ भन्नु भने <laughs> अनि शिक्षिकाले भन्नुभयो ओहो एउटा साह्रै राम्रो काम गऱ नि त त तर एउटा महिलालाई सडक पार गराउन चारजना चाहिँ किन प्रयोगित भयो चारजना अरू त्यहाँ चारजनालाई त्यहाँ उक्द त्यहाँ नि भनेर चाहिँ फेरि शिक्षिकाले सुन्नु हो अनि विद्यार्थीले भने उसले चिको उठेर विद्यार्थी के भने किनकि मिस हामीले किन चारजना चाहियो भने नि त्यो मैला सडक पार गर्न चाहिरहेकै थिएनन् कि तिनजना पनि चाहिँ पूर्वपट्टि रहेछ हामीले चारजना विलर जबरजस्ती पश्चिमतिर सडक पार गराइरहेको अहिले <laughs> भएदिन्छ अघिल्लो पनि पढाउँदाखेरि जब हो ले सडक पार गराइनुपर्छ भन्दा पढाएर जान्छन् अनि त्यो भनिसकेपछि त उनीहरूले त सडक पार सडक पार अन्त सडक पार गर्न आवश्यक भएकोलाई को सडक पार गरेर हुन्छ जब सडक पारै गर्नु छैन उसलाई जबरजस्ती सडक पार गराएर हुन्छ होइन यस्तो पनि त अब बाइक चलाउने छ को लाइसेन्स माग्ने त अब बाइकै नचलाउने छ लाइसेन्स लगाएर हुन्छ रातमाथि पनि मुसुक हाजान् है मुसुकै हाँजान्छन् अनि बैङ्क सैङ्क लुट्ने योजना बनाएर छन् तिन चारजना पासाहरू अनि तिनीहरूले मास्टर पलान लगाएर बैङ्क लुटेछन् पासाहरूको कुरो है नाति ध्यान दिएर छैन है पासाहरूको कुरो पासाहरूले मास्टर पलान लगाए मास्टर पलान लगाइसकेपछि त्यो उनीहरूको पलान अनुसार बैङ्क लुटियो बैङ्क लुटिसकेपछि क्यासियरलाई पनि बोरामा खाँदिएर लगे अनि क्यासियरले भन्छ ए बैङ्क त लुट्यो मलाई किन लानु खोजेको पासा भन्नु अनि पासाले भन्छ अब यत्रो पैसा तेरो बाउले गन्छ त अरे पासाले पनि भाषा ए के भन्दाखेरि के बिरा लाग्यो नि के भन्नु अब गफ लाएन गफ नपा बो मजा आउँछ अब लिध नआ भनेर लाग्यो हेर्दा ल नाति नातिना स्टेज साग सिफारको बन्दो पाँच भाइ सबै चाहिँ नाच्दा अब भोलि फेरि जस्तो हाँसी बजार केन्द्र भयो तपाईँ भेटौँला रमाइलो गराउला गफ गराउला एन्जलसम्म कार्यक्रम सुनेर भने तपाईँले सम्पूर्ण धन्यवाद अर्पण समयका लागि सधैँका लागि रेडियो पनि एक सय चार सौको आउँछौ कालो परासँग रामनातिलाई धन्यवाद ढिलो भन्यो भने बिदा हुन्छ नमस्कार रह्य